साठ नौ सौ बयानबे वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट फोन नंबर छयालीस बहत्तर दुई सह almost got और भएको बिहानिभुवन विश्वविद्यालयका दिन प्राध्यापक र रजिस्ट्रारहरूले मानविक तथा समाजशास्त्र संकायमा विद्यार्थी आकर्षण बढाउन पाठ्यक्रमको पुन निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन् तथा समाजशास्त्र संकाय विद्यार्थी संख्या घटे गए पश इस देख समस्याधानाए खोज सोमवार शुरू हो तीन दिने कार्यशाला गोष्ठी बुधवार सकता हो दोसों उच्च शिक्षा परियोजना के त्रिभुवन विश्वविद्यालय मानवीकी संकाय आयोजना गोष्ठी में त्रिभुवन विश्वविद्यालय विभिन्न विभागीय प्रमुख संकाय प्रमुख तथा कैंपस प्रमुख सहभागिता स्नातक तह को तीन वर्ष कार्यक्रम चार वर्ष बनाने और पाठ्यक्रम पुनः निर्माण कर आकर्षक विषयवस्तु पनि समावेश गर्नुपर्ने गोष्ठीमा सहभागीहरूको ठहर गोष्ठीमा विभागीय प्रमुखहरूको तर्फबाट प्राध्यापक डाक्टर अमरराज जोशी अनुसन्धानका तर्फबाट प्राध्यापक डाक्टर कृष्णचन्द्र शर्मा र क्याम्पस प्रमुखहरूको तर्फबाट डाक्टर घनश्याम नेौपाने परिश्रमीले कार्यपत्र प्रस्तुत गरेका थिए छलफलमा सहभागीहरूले त्रिभुवन विश्वविद्यालयको केन्द्रीकृत कार्यक्रमलाई बेकेन्द्रीकृत गर्नुपर्ने परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने परीक्षा क्षेत्रीय स्तरमा गर्नु परेमा समेत जोड़ दिएका थिए त्रिभुवर विश्वविद्यालयका सहायक डिन निलम कुमार शर्माले मानविकी र सामाजिक शास्त्र संकायबाट दक्ष जनशक्ति उत्पादन हुन नसकेकाले समेत सापेक्ष पढ़ाईका कार्यक्रम आवश्यक का भएको बताउनुभयो कार्यक्रममा शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डाक्टर प्रकाशमान श्रेष्ठ व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर देवराज अधिकारी रजिस्टर प्राध्यापक डाक्टर चन्द्र मणि पौडेल दोस्रो उच्च शिक्षा परियोजनाका संयोजक शंकर <द्णारी> शिक्षा दक्ष गुणनिधिपाने आर्थिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर रामचन्द्र ढकाल नेपाल एसियाली अनुसन्धान केन्द्रका निर्देशक नान्जाम खत्री शिक्षा विकास तथा अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डाक्टर कृष्ण चन्द्र शर्मा लगायतले पाठ्यक्रम परिमार्जन गरेर भए पनि मानविक संख्यालाई बचाइ राख्नुपर्ने सुझाव दिएका थिए मानविक तथा सामाजिक शास्त्र संकायका दिन प्राध्यापक डाक्टर चिन्तामणी पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो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 हिमालयन ब्याङ्क नारायणगढका दुई कर्मचारी ठगेको अभियोगमा पक्राउ परेका छन् ब्याङ्कमा जम्मा गर्ने ग्राहक र बैंकको गरी एक करोड तीन लाख रुपियाँ ठगेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् चितवनका प्रहरी उपरीक्षक दीपक कुमार थापाका अनुसार पक्राउ पर्नेमा ब्याङ्कका सुपरभाइजर शेरबहादुर थापा र कन्ट्रोलर प्रकाश बराल रहेका छन् उनीहरूमाथि ब्याङ्कको उनासाठी लाख र साइप्रसबाट फर्किएकी टुङकुमारी घिमिरेको चौवालिस लाख रुपियाँ ठगी गरेको आरोप छ पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको र बैङ्क कसुर ऐन अन्तर्गत उनीहरूलाई कारवाही प्रक्रिया अगाडि बढाएको पनि परी प्रहरी परीक्षक थापाले जानकारी दिनुभयो पक्राउ परेकालाई प्रहरी पुनरावेदन अदालत हेटोडाबाट म्याथप समेत गराइसकेको छ टुङ्ग कुमारीले साइप्रसबाट विभिन्न मितिमा पठाएको रकम उनको खातामा जम्मा नगरी अभियुक्तहरूले नै आफ्नो या आफन्तको खातामा जम्मा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ बैङ्कको रकम पनि उनीहरूले व्यक्तिगत खातामा जम्मा गरेको अभियोग छ प्रहरी परिषद ले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ यस्तै जागिर लगाइदिने विदेश पठाइदिने र सस्तामा लगानी गर्ने नाममा करिब एक करोड़ ठगी गरेर पश्चिम चितवन जगतपुर कृष्ण चोकका होमबहादुर गौतम फरार भएका छन् पश्चिम नेपालगंजदेखि नेपाल पूर्वी नेपालको विराटनगरसम्मका विभिन्न व्यक्तिहरूसँग विभिन्न वाहनामा ठगी गरेका गौतम फरार भएका हुन् पन्ध्रजनाबाट एक लाखदेखि दस लाख रुपियाँसम्म उठाएका उनी फरार भएपछि पैसा फिर्ता लिन आएकाहरू अलपत्रमा परेका छन् ठ मण्डुकी युवती सुविता गुरुङलाई विदेश पठाउन भन्दै प्रक्रियाका लागि एक लाख बढी गौतमले लिएका छन् त्यस्तै बाँके कोहलपुरकी जानुका दवाडीकी छोरीलाई जागिर लगाइदिन्छु भन्दै डेढ लाख ठगी गरेका छन् उनकी छोरी सुनिता दवाडीलाई सौर नेपाल नामको गैर सरकारी संस्थामा जागिर लगाइदिने प्रलोभन देखाउँदै डेढ लाख ठगी गरेका हुन् त्यस्तै सबैभन्दा बढी पूर्वी झापा उर्लाबारीकी लक्ष्मी श्रेष्ठ सहित लिम्बोथरका व्यक्तिसँग संस्थामा लगानी गर्ने नाउँमा दस लाख बढी ठगी गरेको खुल्न आएको छ Let's <laughs> go. पूर्वी चितुनको भण्डारा आँटोमा रहेको काशीरूपा राष्ट्र निमाविले हेजो आफ्नो 46 वार्षिक उत्सव मनाएको छ वार्षिक उत्सवको अवसर पारेर विद्यालयले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने सहयोगी र विद्यार्थीलाई पुरस्कृत समेत गरेको छ भण्डारा श्रोत केन्द्र अन्तर्गतका विद्यालय निरीक्षक तारापानी खरेलले प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालयका प्राध्यापक विश्वेश्वर प्रसाद लामाले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने हिमनाथ दाहाल राजु आचार्य लीलानाथ पाण्डे दावादोर्जे लामा गोमा देवी सेडाई धर्मराज डल्लाकोटी रामेश्वर हुमा गाई लगायत शिखर हरियाली सामुदायिक वन शिवपुरी युवा क्लब र उत्कृष्ट शिक्षक डम्बर बहादुर थिङ तारानाथ पाठकलाई कदर सम्मान गरिएको थियो त्यसै कार्यक्रममा कक्षा सेसुदेखि आठसम्म शैक्षिक सत्र दुई सालको परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई दे पुरस्कार वितरण गरिएको थियो कार्यक्रममा कक्षा आठको जिल्ला स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको न्दै विद्यालयका अभिभावकहरूले शिक्षक शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अभिनन्दन समेत गरेका थिए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर लामाको अध्यक्षतामा कार्यक्रम का भएको थियो रत्नगरको जयमङ्लामा रहेको गाम्बेसेको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बाल बालिकाहरूलाई विद्यालय पोसाक सहयोग प्राप्त भएको छ विद्यालय पोसाकको अभावले अन्य कपड़ा लगाएर विद्यालय जान बाध्य चेपाङ विद्यार्थीहरूलाई नारायणी मोटर्स नारायणगढ़का सञ्चालक बाल गोपाल चुकेले विद्यार्थीहरूलाई दुई दुई जोर विद्यालय पोसाक र जुत्ता मोजा सहयोग गर्नु भएको हो विद्यालय पोसाक नलगाई चेपाङ विद्यार्थीहरू विद्यालय गएपछि पोसाक लगाएर आउन विद्यालयले बारम्बार दबाव दिँदै आएको थियो महेन्द्र भरतपुरका सञ्चालक पुरूषोत्तम अरियालले एक थान शिलाइ मेसिन सहयोग गर्नुभएको केन्द्रका दक्ष केपी किरण शर्माले जानकारी दिनुभयो त्यस्तै शिक्षा विकास सूचमा विजयमङ्गलाका जुनियर रेडक्रसका विद्यार्थीहरूले विश्व रेडक्रस दिवसको अवसरमा चेपाङ विद्यार्थीहरूलाई स्टेसनरी सामग्रीहरू सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो छयालिसजना चेपाङ बालबालिका अवश्य सुविधासहित अध्ययन गरिरहेका छन् यसैबीच पूर्वी चितवनको पदमपुर आठ सिमल बस्ती जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई आर्थिक सहयोग भएको छ आर्थिक अभावको कारण विद्यालय संसारमा समस्या भइरहेको बेला एनआइसी ब्याङ्क अन्तर्गत सञ्चालित एनआइसी फाउन्डेसनले दुई लाख सत्तरी हजार रुपियाँ सहयोग गरेको हो नलफ्रासीको माकरमा गैराती गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई सेनाको ज्यान गएको छ नबन्दा खुलेको गाडीले ठक्कर दिँदा डो सात पाँच सात नम्बरको मोटरसाइकलमा सवार माकर सारगाउना चालिस वर्ष बलिराम चौधरी र तेइस वर्ष कृष्ण चौधरीको ज्यान गएको हो <small -1> <small -1> नलपरासी जिल्लाको एक नगरपालिकासहित सत्र गाउँ विकास समिति औँलो रोगबाट उच्च जोखीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ औँलोबाट एक्काइसजना बिरामी प्रभावित छन् कार्यालयका भेक्टर कन्ट्रोल शाखाले औँलो प्रभावित गाविस मध्येका एक नगरपालिकासहित एघार गाविसमा कीटनाशक झुल वितरण गर्न लागि हो प्रभावित स्थानहरूमा कुल उनासी हजार झुल वितरण गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ चर्को विवाद र विरोधका बीच लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुलाई तपाई के भन्नुहुन्छ ए विवादमा तानिने काम बी जनताको र से भ्रष्टाचारीलाई बढ़ावा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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ हेटा वीरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मोगलिन्दे काठमाडौँ सडक खण्ड मोगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ़ प्रासे बुटोल सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यबाट प्राप्त भएको हो ट्राफीक खबर। ट्राफीक खबर। ट्राफीक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 अब पालो सामुदायिक आवाजको बेरोजगार युवा संघले मुखे राजमार्गमा हिजो अनिश्चितकालीन यातायात ठप्प पारेका थिए बेरोजगार युवाहरूलाई रोजगार दिनुपर्ने रोजगार नभई बेरोजगार भत्ता दिनुपर्ने माग अघि सार्दै उनीहरू आन्दोलित बनेका हुन् सड़क संघर्षमा उत्रेर बेरोजगार युवाहरूले रोजगार पाउलान् अनि सरकारले बेरोजगार भत्ता दिला यो बहसको विषय छ बेरोजगार युवाहरूको आन्दोलनप्रति सर्वसाधारण नागरिक के भन्छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज, आवाज। बेरोजगार युवा सङ्घ भनेर जुन सङ्घले आज बन्द गरिरहेछ नेपाल राज्यभरि त्यो बन्द आफैमा अप्रिय हो बन्द गर्नु उपयुक्त होइन राम्रो होइन अब यो बेरोजगारीलाई बेरोजगार भत्ता दिने नेपालको आर्थिक अवस्था र नेपालले धान्न सक्ने आर्थिक जुन अवस्था छ त्यो अहिले सम्भावना देखिन्न देशमै स्वरोजगार खोल्ने र अब भएको उद्योग धन्दालाई बचाउने नयाँ उद्योग धन्दा खोलेर स्वरोजगार एउटा चाहिँ उद्योग धन्दा स्थापित गरेर त्यसमा रोजगार दिलाउने हो यो निकाल्नको लागि देशमा उद्योग धन्दा कल कारखाना खोल्ने र संरक्षण गरेरोजगार खाने आज जुन चाहिँ यो बेरोजगारीसँगले चाहिँ बन्द गरेका होइन <laughs> रोडहरू त्यो चाहिँ बेरोजगारी कि चाहिँ रोजगार दिलाउने कि चाहिँ बेरोजगारी भत्ता दिलाउने भन्ने रोडले होला होइन अब सबै कुरो मिल्नु पऱ्यो त्यसमा होइन रोजगारी रोजगारी भन्दा बेरोजगारी धेरै छन् तत्काल त्यसको समाधान हुन पनि त्यति सजिलो छैन यसका नियमहरू बन्नु पर्यो होइन कतिलाई दिएर सक्ने त होइन कयौँ वर्ष काम गरेर बसेका खाँदो तिनीहरूले चाहिँ राम्रोसँग तलब खान पाएका खाँदैनन् भने अब भन्दा भन्दा भर्खरै यो समस्या यो बन्द गर्नु भनेको चाहिँ राम्रो कुरा चाहिँ होइन किनभने यसले जति अर्थतन्त्रलाई त्यसै गरी सामाजिक क्रियाकलापहरूमा जति असर गरेर हुन्छ त्यो कुराहरू चाहिँ यो बन्दकर्ताहरूले चाहिँ बुझिराखेको हुँदैन र यदि अब जस्तै साँच्चै आफ्नो अधिकारलाई चाहिँ अब माग्ने हो अथवा आफ्नो अधिकार चाहियो भनेर चाहिँ के कुरा गर्ने हो भनेदेखि त्यसको लागि सरकारलाई कुन हिसाबले अगाडि जाने हो सरकारसँग कुन हिसाबले माग्ने हो सरकारलाई ति चाहिँ कसरी चाहिँ आग्रह गर्ने हो त्योतिर अगाडि बढ्नुपर्ने देखिन्छ र अब अहिले अब जस्तै सरकारकै कुराहरू गर्नुपर्दाखेरि पनि सरकार त्यति अब जस्तै निर्णय गर्नु सक्ने अधिकार भएको अवस्थामा छैन आफू चाहिँ अब जस्तै सम्हालिनुपर्ने अवस्था छ भनेदेखि अर्को चाहिँ यो जुन अधिकार माग्नेवालाहरूले पनि आफूले चाहिँ कसरी अगाडि बढ्दाखेरि ठिक हुन्छ त्यो कुराहरू चाहिँ सोच्नुपर्ने देखिन्छ अहिले जुन युवाले कार्यक्रम लिएर बन्दको कार्यक्रम अब माग त एकदम राम्रो हो जेन्युन जे जे मा जे मा जे माग हो तर चाहिँ अहिलेको जुन खिल्दा रेग्मीको यस्तो चाहिँ एकदम कमजोर सरकार जसले चाहिँ विकास निर्माण जस्ता कुराहरूमा त केही गर्न सक्दैन भनिराखेको छ यस्तासँग यस्तो माग राखेर दिनै नसक्ने माग जुन सरकारको जुन क्षमत्रै छैन र चाहिँ यस्ता काममा उसको चाहिँ कुन ध्यानै छैन त्यस्तासँग माग राखेर बाटो बन्द गर्नु भनेको जनताले दुःख दिनु मात्रै हो र जनतामा जनतालाई जगाउनु युवाहरूलाई उन जगाउनु युवाहरूलाई सङ्गठित गर्नु राम्रो कुरो हो तर जनताले दुःख दिनु हुँदैन र युवाहरूले चाहिँ उन हाम्रो अधिकारहरू यो भनेर युवाहरूलाई प्रचार प्रचारमा लैजाउन् तर चाहिँ बन्द नगरौँ भन्नु चाहन्छु सामुदायिक आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई अवश्य सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर शून्य छपन्न फ्याक्स नम्बर शून्य छपन्न इमेल इन्टरनेटको सुविधा छ भने पनि इमेल पनि गर्नुहोला हौसर्पण सबका सदै का, लागी, का लागी, रेडियो अर्पण संगे इंटरनेट लाइन में डब्ल्यू डब्लू डब्ल्यू डट रेडियो अर्पण डट कम वसारभर एक बिहान सात बजे मौसम स्थानीय समाचार नमस्कार